जब शत्रु भेटियो बहुत साल पछि जब शत्रु भेटियो बहुत साल पछि दुश्मनी खतम्बो अङ्कमालपछि चेलीहरू बेच्नेलाई कार्यवाही नगरे चेलीहरू बेच्नेलाई कार्यवाही नगरे आमा बेच्ला सरकार दलालपछि दुश्मनी खतम्भो अङ्कमालपछि पहिला भत्किएका घरहरू बनाऊ पहिला भत्किएका घरहरू बनाऊ ठड्याउला केही छैन पर्खालपछि दुश्मनी खतम्भो अङ्कमालपछि तिमीले उपहारमा सलाइ पठायो तिमी में सलाई पठाओ अब कोई न कोई पठा पराल पसी। जब शत्रु भेटियो बहुत साल पी दुश्मनी खत्म हो अंकमाल डोटी को सिलगढ़ी बारह का नरेंद्र बिहानीको योगजल सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि पशुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी सशिन्द्र गौतम र म प्रस्तोता अच्युत किमिरे बुलबुल उपस्थित भएका छौ शुभसन्ध्या शुभ समय शुभ पल उज्यालो रेडियो नेटवर्कको रात्रि बुलबुल अन्तर्गत आजको साँझमा म एउटा विशेष श्रृङ्खला लिएर आइपुगेको छु जान आज मसँग डाक्टर प्राध्यापक कृष्णरी बराल हुनुहुन्छ जसले गीत गजलका क्षेत्रमा उहाँले गर्नुभएको योगदान मैले बुलबुलका रूपमा व्याख्या गरेर पूरा हुँदैन स्टुडियोमा पस्नुभन्दा अगाडि दस पन्ध्र मिनट मात्रै हामी बाहिर भेटेर कुराकानी गरेका छौँ र हरेक कुराकानीलाई रेकर्डमा ल्याउनुपर्छ माइक्रोफोनभित्र ल्याउनुपर्छ भन्ने लाग्दा लाग्दै यति म पन्ध्र मिनटको कुराकानी बाहिरै छोडेर स्टुडियोभित्र आइपुगेको छु र अबको कुराकानी तपाईँसम्म ल्याइपुर्याउँछु आज हामी एउटा विषय दिएर कुराकानी गर्छौं मैले वर्षमा एकपटक नभए पनि दुई वर्षमा एकपटक बुलबुलमा उहाँलाई ल्याएन भने बुलबुल अधुरो रहेको मलाई अनुभव भइरहन्छ बराल सर स्वागत छ तपाईँ धन्यवाद बराल सरसँग प्रश्न सोध्ने गरी मसँग अध्ययन नै छैन मैले यो कुरा एजिटेट नगरीकन अगाडि भने हुन्छ किनभने अहिले रेडियो सुनिरहनुभएका लगभग साठी सत्तरी प्रतिशत बराल सरका विद्यार्थी समूहमा पर्नुहुन्छ भन्ने मेरो अनुमान छ सबको कहानी उस्तै उस्तै नहुने रहेछ एउटालाई पीर पर्दा अर्को नरुने रहेछ चा। बराल सरको यो पछिल्लो गजल अहिलेसम्मको पछिल्लो अब मैले यो कार्यक्रम तयार गरेर प्रसारण गर्दासम्म पनि कतिवटा निस्किसक्छ म अनुमान गर्न सक्दिन त्यसैले म आज यही गजलमाथि बेस भएर कुराकानी गर्ने सोचका साथ बराल सरलाई मैले बोलाएको छु र आजको बुलबुलको श्रला नाम दिएको छु सबको कहानी उस्तै उस्तै नहुने रहेछ प्राध्यापक डाक्टर कृष्णहरू बरालसँगको केही श्रृङ्खलाका बुलबुलहरू चाहिँ पिएचडी गर्नका लागि अथवा मास्टर्स गर्दै गरेका थिएसिस लेख्नको लागि पनि कतिले मसँग रेकर्ड लिएर जानुभएको छ बराल सरलाई थाहा छैन होला यो कुराले बताउन पाएको छैन त्यसैले पनि सरसँगको कुराकानी गहन रहन्छ म प्रश्नहरू सोध्न डराउँछु मेरो प्रश्नमा काहीँ कतै केटाकेटीपना आयो भने सरले नै सच्याउनुहोला भन्दै अगाडि बढ्छु चलचित्र र गजल शीर्षकमा आज हामी कुराकानी गर्छौं गजल दुई हजार छत्तीस को पुनर्जागरण पच्ची बाड़ी आय भरे आए भुद्र आय भरअल गजल को एकदम ठूल मर्केट चले जिसमें क्रिम क्रिम कुरा समुद्र मत्ता फिर बीस आमृत भी आँस अमृतर भी बीस छनौट करने कसरी भसरी भ्रम सदैं को बहस चल रहा संब आज चाहे हमी चलचि गजल प्रवेश करजल को गरिमालाई कत्तिको बढायो जस्ता विषयमा कुरा गर्छौँ सर चलचित्रको गजल मतलब चलचित्रभित्र गजल बज्न कहिलेदेखि थाल्यो सर त अब गीतकार गजलकार भएको बढी जानकारी राख्नुहुन्छ यसमा गजल नै भनेर एकदम पहिला पहिलाको चलचित्रमा थिएनन् किनभने गजल नै विकसित भइसकेको थिएन कहिलेबाट यो पचासको दशक साठीको दशक कहिलेबाट सुरु भयो यो चाहिँ पहिलो कुरा चाहिँ अब अचुल सरको यो नम्रता जुन नि म केही गर्न त्यति ज जान्दिनँ यस्तो भन्ने कुराहरूको एकदमै कदर गर्छु संसारका महान् मान्छेहरू यस्तै नम्र हुन्छन् है अब जहाँसम्म अब प्रश्न आयो चलचित्रमा गजलको कुरा आयो गीततिरैबाट समातेर जानु पऱ्यो होइन पहिलो कुरा त नाटकमा गीत होइन ना चलचित्र त धेरै पछि विकसित भयो प्रविधिले साथ दिइसकेपछि नाटकमा गीत चाहिँ पूर्वीय उसमा चाहिँ होइन हाम्रो पूर्वीय जगतमा संस्कृत काव्यशास्त्रमा हेऱ्यौँ भने धेरै पहिलेदेखि थियो भरतले नाट्यशास्त्रमा पनि त्यसबारेमा चर्चा गरे यसको अर्थ थियो त्यतिखेर पनि नाटकमा गीत राख्ने चलन थियो अनि पाश्चात्य साहित्यको हामीले भनौँ न झनै झनै पहिलो समालोचना ग्रन्थ मानिने एरिस्टोटलको पोएटिक्समा त्यहाँ पनि कोरस अनि समूह ज्ञान आदि राख्ने चाहिँ चें। उनले चाहिँ अनुमति दिएका छन् होइन त्यो राख्ने प्रचलन पाइन्छ त्यहाँको नाटकहरूमा त्यहाँ पनि नाटकमा चाहिँ गीतको प्रयोग भएको रहेछ भन्ने हामी थाहा पाउँछौँ यसले के देखाउँछ भने पूर्व र पश्चिम दुबईतिर नाटकमा गीतको प्रवेश चाहिँ रहेछ अब त्यो विकास हुँदै हुँदै जाँदा जब हामी चलचित्रको युगमा आयौँ चलचित्रको युगमा आउँदाखेरि धेरै किसिमका कुराहरू भए धेरै किसिमका विकासहरू भए सुरु सुरुमा पूर्व पश्चिम दुबईतिर गीतहरूको प्रयोग उतै उस्तै रूपमा चाहिँ भइरहेको थियो भने अब अहिले कतिपय यथार्थवादी जुन चलचित्रहरू छन् पाश्चात्य जगतमा गीत नभएका चलचित्रहरू पनि बनेका छन् जति राम्रा र एकदमै चलेका पनि छन् जहाँसम्म हाम्रो भनौँ न एसिया साउथ एसियन एउटा छ होइन क्षेत्र छ त्यहाँ चाहिँ हेऱ्यो भने अझै पनि गीतको दबदा होइन या गजलको प्रभाव चाहिँ उत्तिकै नै छ र कुनै पनि प्रड्युसर या डिरेक्टरहरू होइन नराही नराखीन चलचित बना अलिकति हिचकिचा होने व्यवसाय को लागी, बिजनेस पर्पज को लगी भी गीत गजल ची अत्यधिक है शक्तिशाली साधन को रूप में चलचि भी आए रित्रे लियान को सबा पैले गीतने भूमिका कर खे भर्थ भी लगाइए त्यसले गर्दाखेरि गीत त धेरै पहिलेदेखि भनौँ न मैले भने नि नाटकमा पनि पहिलेदेखि चलेको थियो हामीले माध्यमिकलीन नाटकहरू अनि त्यसपछि भनौँ न पहल मानसिंह स्वारदेखि बालकृष्णसम्मदेखि हेर्दै आयौँ भने प्रशस्त गीत गजलहरू हामी त्यहाँभित्र प्रयोग भएको देख्छौँ अत्यधिक देख्छौँ र अत्य नाटकहरूमा कम अब गीत प्रयोग हुन थाल्यो र या हुन छोड्यो भनौँ न त्यसले गर्दा चलचित्रमा चाहिँ त्यो गीत र गजलको प्रयोग अत्यधिक छ भइरहेको छ जहाँसम्म नेपाली गीत चलचित्रको कुरो छ नेपालीमा बिचमा चाहिँ भनौँ न कति भिमनीजी तिवारी पछाडि उपेन्द्र बहादुर जिगर पछाडि बिचमा चाहिँ गीत लेख्दाखेरि पनि त्यो दुई दुई पङ्क्तिका सेर जस्तो बनाएर लेख्ने प्रचलन चाहिँ रह्यो गजल भन्ने चेतना चाहिँ रहेन गीत लेख्छु भन्दाखेरि त्यो जुन माध्यमिक काल मोतिराम भट्टदेखि उपेन्द्र बहादुर जिगरसम्म आउँदाखेरि अत्यधिक गजलको लेखन भयो नि त्यसको प्रभाव चाहिँ त्यसपछि लेख्नेलाई पनि पर्यो र दुई दुई दुई दुई पङ्क्ति लेखेर चाहिँ सेर जस्तो बनाएर लेखे यद्यपि काफियाको सचेतता त्यहाँ देखिएन होइन दु� झुक्किएर कुनै कुनै होइन निस बने अब चलचित्रमा पनि अब त्यो अन्यमा हुन सक्ने कुरो भएन धेरै पछि जस्तो लाग्छ मलाई मैले चाहिँ गीत चलचित्रमा प्रयोग प्रहार भन्ने चलचित्रमा गजल प्रयोग गरे नहीं। नहीं। र गजल भन्ने बित्तिकै र डिरेक्टरहरू चाहिँ डराउने क्या यो त हुँदैन यो त चल्दैन गीतै चाहिन्छ गजल कसले सुन्छ तपाईँले गजल भनेर दिनुभयो मैले गजल भनिनँ पहिले नभनिदिनु गजल भनिनँ मैले मेरो त्यो सङ्गीतकार हुनुहुन्थ्यो सुरुमा मैले राख्दा महेश खड्का महेश खड्कासँग चाहिँ भनेँ महेशजी यो यो चाहिँ हाल्नुपर्छ यो प्रहारमा त उहाँहरूलाई गजल भन्यो भने दचपिनुहुन्छ त्यो चाहिँ पछि रेकर्डिङ भएर आइसकेपछि भिजुअल भएपछि कुरा गरौँला तर हाल्न चाहिँ हालौँ भनेपछि महेशजीले मलाई साथ दिनुभयो त्यसको के थियो बोल हजुर त्यो चाहिँ प्रहार भन्ने चलचित्रमा थामेर राख मन त्यो आँधी चलाइदिन्छु एकै नजरमा म त हलचल मचाइदिन्छु यो गीत चाहिँ गजल बढ्दो जवानी सामु चल्छ र जोड कसको पानीमै पनि पानी म त आगो लगाइदिन्छु यो चाहिँ साधना सरगमले गाउनु भएको थियो स्टेज में घर गाने खाल हमें बनाया थी और प्रहार में मैं तो गजल प्रयोग करें निर्माता निर्देशक गीतें बुझे राख्व अभी पच्छी चीज राम थोन गजल भी आन थाल भो ते मैं कई चलचितर में गजल राखे गजल बने मैं राखे मरने कसर हो दुई में अ शब्द में हरपल रुआ दुनिया रंस राख् त्यस्तै अर्जुन पोखरेलले गर्नुभएको प्रेम गीतमा म त अलपत्रै पर्छु तिमी नभएको बेला मुटु चल्दा चल्दै मर्छु तिमी नभएको बेला अनि लिलामा चाहिँ मिसाबाट छ पिरतिमा रुखाबाट छ पिरतिमा मायालु हो सुना अचेल चुहाबाट छ पिरतिमा यिनीहरू चाहिँ गजल नै भनेर मैले त्यसमा राखेँ त के देखियो भनेदेखि मैले ती गजलमा भनौँ न चलचित्रकोमा अवार्ड पाउँदा त्यो गजलमा धेरै पाएको छु यसले पनि अब के देखायो भने ए गजल त केही कुरो पो रहेछ त भन्ने यता केकातिर आधुनिक गीत चलिरहेका ठाउँमा पनि मैले भनौँ न त्यो अवार्ड कार्यक्रममा का गजलमा धेरै अवार्ड पाएँ गजल आधुनिक गीतमै एल्बममा रहेकोमा चलचित्रमा पनि पाएँ मर्ने कसैलाईमा हर्पल रुवाउँछ दुनियाँमा म त अलपत्रै पर्छु सबैमा मैले अवार्ड पाएको त्यसमा गजलमा कि चलचित्र सम्बन्धी त्यसले देखा के देखायो भने अब यो चल्छ भनेपछि बराल सरको पहिलो चाहिँ थाकेर रा, थामेर रामेर था राख मन त्यो आँधी चलाइदिन्छु यो नै हो पहिलो गजल होइन सिनेमाको सिनेमाको एकै नजरमा म त हलचलमा दिन्छु आज बुलबुलको श्रृङ्खला मैले शीर्षक दिएको सब छु सबको कहानी उस्तै उस्तै नहुने रहेछ यो श्रृङ्खलाको बुलबुलमा प्राध्यापक डाक्टर कृष्णअरी बराल हामीसँग हुनुहुन्छ र हामी चलचित्र र गजल सम्बन्धी कुराकानी गर्दैछौं विशेष गरी गजलमा चलचित्रको प्रयोगबारे कुराकानी भइरहेको छ उहाँको गजल जुन पहिलोपटक सिनेमामा प्रयोग भयो वहाँले गीत भनेर दिनुभएको थियो र पपुलर भइसकेपछि गजल भन्ने कुरा गजल नबुझेका साथीहरूले पनि बुझ्दै जानुभयो महेश खड्काको संगीत साधना सरगमको स्वरमा प्राध्यापक डाक्टर कृष्णअरी बरालको शब्द प्रहार चलचित्रबाट अब हमी सुमेर राख मन तो आंधी चलाई आंधी चलाई आंधी चलाई साधना सरगम को स्वर में हमी सु प्रहार चलचि बराल सर अब हमी ये चलचित्र गीत गजल का विषय में क्राका छो चलचित गीत गजल राखि आक संदर्भ तब जोड़ बैलेटदि ला अगि पश्चिमेली शास्त्रीय संगीत पश्चिमे नाटक देखि लूर्वेली नाटक शुरू हो परपरादिक आए चलचित्र गीत गजल नराख्यम चाहे के होता राख पड़ने कहरा चाहिए अब पैले गीत गजल समग्र में भन अभी गजल को बारे में फिर भू यही उत्तरमें सीद्यामला Uh, पहिलो कुरा त चलचित्र हाम्रो यथार्थको एउटा प्रस्तुति हो होइन र जिन्दगीमा कसे कसैले भन्छ खै मैले त प्रेम गरेँ खै गीत गाएको छैन यो किन यो सिनेमामा चाहिँ गीत आउँछ भन्ने जस्ता कुराहरू पनि सुन्नमा चाहिँ आउँछन् त कुरो हो के हो भने चलचित्रमा किन गीत राखिन्छ भने थुप्रै भनौँ न कथानकहरू सब प्लटहरू मेन प्लटहरू चलचित्रमा हुन्छन् कहिलेकाहीँ के भइदिन्छ भने त्यो प्लटको केही कुरो देखाउनु चाहिँ छ तर एकदमै क्या धेरै त्यसलाई चाहिँ टेम्पो स्लो गरेर एकदम डिटेलमा देखाउनको लागि आवश्यक पनि छैन भने जस्तो हुन्छ क्या अब त्यसलाई त्यस्तो बेलामा दुईवटा कथानकलाई त्यो कथानक, कथानक चढ्दै चढ्दै जाँदा बिचमा अलिकति केही कुरो छ त्यसलाई नराखे पनि हुने हो तर फेरि सङ्केत पनि गर्नु छ त्यस्तो अवस्थामा दुईवटालाई जोड्नको लागि गीत गजल प्रयोग हुनसक्छ होइन प्रयोग गरिन्छ एउटा उदाहरण दिन्छु म बुझ्नको लागि सजिलो हामीले हिन्दी सिरियल महाभारत हेऱ्यौँ नि महाभारतमा चाहिँ अब पाण्डवहरू एक ठाउँबाट अब अर्को ठाउँ गएँ भने बेला बिचमा गीत गाइदिएर त्यो कुरा छ होइन यात्रा सिधाइदिन्छ हजुर त्यो जोड्नको लागि त्यो एकदमै गम्भीर कुरो पनि होइन तर भन्नु पनि छ सङ्केत पनि गर्नु तु जस्तो गुड त्यसरी राखिन्छ एक अर्को के हुन्छ भन्नुहुन्छ भने हामी टेक्निकल्ली फोर स्याडोइङ भन्छौँ कि हामी एउटा पूर्व सङ्केत पूर्व सङ्केतको रूपमा गीत गजलको प्रयोग अत्यधिक भएको छ हिन्दी सिनेमामा पनि र नेपालीमा पनि बुझ्नेहरूले त्यसरी प्रयोग चाहिँ गरेका छन् होइन सबैमा छ भन्न म भन्दिनँ उदाहरणको लागि त्यो के भनेको भने अन्तिमतिर कथा कसरी अगाडि बढ्छ भन्ने कुरो शुरुमा नजानियो त ढङ्गले स्वाट्ट भनिदिन्छ क्या त्यो लेखकले स्वाट भनिदिन्छ अनि मान्छेले बुझ्या हुँदैन सिनेमा हेरिसकेपछि या नाटक पढिसकेपछि ए कुरो त यहाँ यो पो भनिहा रहेछ त भने जस्तो त्यसपछि थाहा पाइन्छ अब मैले पनि कैयौँ गीतहरूमा त्यो पूर्व सङ्केत चाहिँ गरेको छु होइन त्यो बसाइँ चलचित्रमा मैले गीत लेखेँ रिकुटेर झुमाको एउटा गीत थियो उदित नारायण र दिपाले गाएको त्यहाँ चाहिँ मैले परदेशीको भर हुन्न भन्थेँ पहिले पहिले भन्छ क्या झुमाले अब ऊ त छोडेर हिँड्छ नि त पछि अनि उसले भन्छ उहिलेका कुराहरू खुइलिसके अहिले होइन अब त्यो त ता भन्छ तर धोकेबाज हो पछि हिँडिदियो होइन मैले भन्न खोजे पछि हुने घटनालाई नजानिदो ढङ्गले पहिल्यै भन्ने अलिक कलात्मक ढङ्गमा पनि भनिन्छ यसमा यो एउटा हिन्दी चलचित्रमा जिन्दगी एक सफर है सुहाना यहाँ कल क्या हो किस्ने जाना त्यो यहाँ कल क्या हो किस्ने जाना दार्शनिक हिसाबमा त कसैलाई थाहा छैन होइन तर हिरो मर्छ क्या लास्टमा त्यो त्यो कुरोलाई पनि उसले त्यो बोकिरहेको छ एउटा त्यो हुन्छ एउटा चलचित्रले सङ्केत पछाडि हुने सङ्केत दिने अर्को चाहिँ के हुन्छ भने कल्चरलाई रेफ्लेक्ट गर्ने अब दुई बिहे भयो अब बिहेमा हुन्छ नि गडाङ र गुडुङ गीत जन्ती पटेर उसको हो त्यो कल्चरलाई रेफ्लेक्ट गर्ने काममा पनि यो गीत गजल आउँछ अनि अर्को सबभन्दा महत्त्वपूर्ण कुरो के हो भने जब मान्छे अत्यधिक भावुक अवस्थामा पुग्छ नि त्यसका अभिव्यक्तिहरू स्वतः गीतिमय हुन्छन् हिरो र हिरोइन बस एकदम गंभीर कुछ करदम चिच्यार कुछ तो होना तिमी मैं मया तो नहीं अब तुम मैं मया गौ भो टोन नहीं तो गीति मै हो क्या तो अवस्था में गीत को अर्थ अज भर्ता जिदो जाग्दो हो चलचि में गीत गजल राख्ने अब अर्क कारण बिजनेस पर्पज त्यो एकदम सिनेमा गइसक्दाखेरि पनि गीत चलिरहेको हुन्छ सिनेमा आउनुभन्दा पहिले गीत हिट भएपछि अनि सिनेमा हेरेर मान्छे जाने यो अवस्था छ त्यसले तान्छ हजुर तान्छ त्यति तान मात्रै होइन यो सिआरबिटी पिआरबिटी युट्युबका कुराहरू छन् नि भ्यू कति हो भन्ने भ्यूजहरू अब त्यसमा पनि पैसा छ होइन अब गीतको अत्यधिक पैसा कति कतिले त थुप्रै पैसा चाहिँ गीतले उठाइदिएको अवस्था पनि छ त्यसले गर्दा त्यो कारणले पनि गीत र गजल राखिन्छ अब यहाँ म एउटा कुरा के छुट्याउनु पऱ्यो भने हामी गजलमा छौँ गजल र गीत चाहिँ कहाँ राखिन्छ भन्ने पनि त प्रश्न हो होइन तपाईँले त्यो पनि मिसाएर अघि नै सोध्नुभयो त गजल चाहिँ कस्तो देखिन्छ भने हामीले हिन्दी चलचित्रहरू हेऱ्यौँ भने प्राय गरेर अलिक धोक्या धोका भएको ठाउँमा होइन अनि मुज्रा हुन्छ नि मुज्रा मुज्रा यिनी आँखो के मस्ती के दिबाने हजारौँ शानदार गजल छ नि मुज्रामा पनि गजलको लिरिक्स प्रयोग हुन्छ त्यस्तो ठाउँमा उनीहरूले राखेका हुन्छन् अनि स्टेजमा चाहिँ कुनै गाउनु पऱ्यो होइन कैद मागी थिी रिहाई तो नहीँ माघी थिए भने जस्तो होइन अर्को चाहिँ अब किबोर्डमा बसेर हिरोइन उभिएकी हुन्छ होइन त्यो प्रेमलाई अभिव्यक्त गर्ने ठाउँमा पनि गजल प्रयोग गरिएको हुन्छ खास चाहिँ गजल हो के हो भन्नुहुन्छ भने त्यो लाइभै पर्फर्मेन्स हो क्या त लाइभ पर्फर्मेन्स अब त्यो पहिले पहिले पनि जुन बेलामा फिल्म नै बनेन गायकले अगाडि नै बसेर दर्शकको अगाडि गाउँथ्यो क्या त्यो होइन अब थोरै बाजा अब पहिले त्यत्रो भयङ्कर त्यो इन्स्ट्रुमेन्टहरूको ऊ पनि थिएन होइन अनि शब्दलाई उठाउनको लागि बाजाको प्रयोग हुन्थ्यो दर्शकहरू टन्न हेरेका हुन्थे जो चाहिँ अब त्यो गजल गायक त्यो मास्टर भनिने मास्टर भनेको चाहिँ कस्तो भने जसको सुनेर एकदमै तालीबज छ भयङ्कर मन पराउँछन् त्यसपछि मास्टर हुन्थ्यो मलाई अब त्यो मैले यहाँ डिस्क रेकर्ड हेर्दा गीतको अनुसन्धान गर्ने क्रममा मास्टर सेतुराम मस्टर मित्र से कि योटर मैं ताेन उपाय ता इलामिक उस्टर बने, बने एकदम ख्यातिप्राप्त जानने उ कि गजल लेखना सहिल तर मस्टर बनना गा गजल गा सहिल बनना गा प्डियन क्लासिकल संगीत को ज्ञाता है पंडित बने के एटा इलामिक उस्टर बनने अगड़ी उगा अस्त रहे धुन भी तो आंसू धुन क्या है त्यहाँ त पहिले तत्काल तत्काल ती जति ताली ठोक्छन् उति उले चाहिँ समीर एकदम चम्की चम्की उसले हाल्छ क्या अब यहां भी चलचित्रो भिजुअल देखा तो एक किसिमक प्रभाव छोड़ने सन्दर्भ नटुंगिं नटुंगी मीठो लग्द लगे भी मैं बुराल सरला एक कोके हमी बुलबुल में छंरा एकपटक मैं बताने चाहे सब को कहानी उस्त उस्त नज को शीर्षक मैं कस्तु सुरूदी बुलबुल सुनी लगी हो बुरा सर का गजलर बजा मैं आज रहां को चलचित्र बजा गजल चलचित्र प्रयोग गजलर नहीं बड़ी बजा एवं अर्क गजल प्रेमलीला चलचित्र डाक्टर कृष्णहरी का शब्द शोभा पांडे गहेश खड़का को संगीत में एटा इसको टुकड़ा सुनि आज यही गीत को यही गजल को शीर्षक लुलबुल को शीर्षक आज राख सबको कहानी उस्त उ उस एउटा ईरानी चरा बुलबुल बुल। सीधा कुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क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 सबको कहानी उस्तै उस्तै नहुने रहेछ एउटालाई पीर पर्दा अर्को नरूने रहेछ आगो बिनै म जल्छु पोलिन्छु छटपटिन्छु आगो बिनै म जल्छु पोलिन्छु छटपटिन्छु कोही कोहीलाई त आगोले नै नछुने रहेछ एउटालाई पीर पर्दा अर्को नरुने रहेछ सबको कहानी उस्तै उस्तै नहुने रहेछ प्राध्यापक डाक्टर कृष्ण हरि बरालका शब्दहरू सबको कहानी उस्तै उस्तै नहुने रहेछ शीर्षकको बुलबुल आज हामी सुन्दैछौ र यसभन्दा अघि मैले तपाईँलाई सुनाए, महेश खड्काको संगीत शोभा पाण्डेको स्वर र प्रेमलीला चलचित्रमा प्रयोग भएको प्राध्यापक डाक्टर कृष्ण बरालको गजल सबको कहानी उस्तै उस्तै नहुने रहेछ बराल सर हामीले यो गजल सुन्यौं यो गजललाई चाहिँ त्यो चलचित्रमा कस्तो ठाउँमा प्रयोग गर्नुभएको छ तपाईँलाई कसरी अफर आयो लेख्नको लागि यो चाहिँ कस्तो भयो भनेबाट रमाइलो घटना छ अफर आउनुमा चाहिँ यसको नायिका चाहिँ दिपसिखा खड्का हुनुहुन्छ अलि अगाडि हामीले शङ्का भन्ने एल्बम गरेका थियौँ गैरे सुरेशको सङ्गीतमा शोभा पाण्डेकै स्वर थियो पुरै मैले लेखेको थिएँ सबै त्यसको एउटा बिन्दवासिनीले त्यो निकालेको थियो एउटा गीत चाहिँ उहाँ नै मोडल भएर खेल्नुभएको थियो मैला यी माया गर्ने भए मेरो यो भनाइ छ म बाहेक कोही कसैको पनि हुन मनाइ छ होइन त्यो खेलिसकेपछि उहाँलाई खुब मन परेको रहेछ एकदमै प्रभावित हुनुभएछ अनि चलचित्र बनाउने भएपछि मका आउनुभयो मका आउनुभयो र हल्का स्टोरी सुनाउनु भयो अनि मैले यो वास्तवमा चलचित्रको लागि भनेर गरिएको थिएन त्यतिखेर एउटा एल्बमकै लागि हामी गर्दैथ्यौँ त्यो सुनाएपछि यही राख्छु यही राख्छु मलाई अरू अन्त नदिनुहोस् कति पऱ्यो के पऱ्यो भन्नुहोस् पैसा यो मैले यो अहिले उयो ठोकुवा गरेँ म यो लिन्छु भन्नुभयो होइन यसै पनि मैले अब शोबाजीको पहिले पनि गरेको हुँ होइन यो मलाई मिलाइदिनुहोस् उहाँलाई भनिदिनुहोस् तपाईँले यो एल्बममा अरू राख्नु होला म कति पर्छ म रेडी भइसकेपछि रेडी भइसकेपछि यो कुरो अनि त्यो खास चाहिँ सिचुएसन कस्तो रहेछ भने केटीलाई चाहिँ एउटासँग प्रेम पर्ने होइन अझ चलचित्र आइ आइसकेपछि चलिसकेपछि हेरिसकेपछि बढी थाहा पाइन्छ होइन प्रेम पर्ने टी चाहे अब ते अप्ठारा में पर्ने घर का मैं सहयोग नगर्ने अटी निस्कर हिड़ाखे चाहे बैकग्राउंड को रूप में पछाड़ी बज्ने सबक कहानी उत ना पीर पर्द अर्क नरुने रहे भयंकर महापाप तो हजार पप बोक पवित्र बंद कोई आप सान गलती के नधुने रहे केटी को पक्ष सैड सीचुएसन में चीज इसमें राखी थी रो चलचि एकदम सही ठावल प्रयोग आज को शीर्ष शीर्षक जुन छ बुलबुलको त्यो गजलको सम्बन्धमा कुरा गरेँ हामी फेरि गजल र गीतको इतिहासतिरै छौँ चलचित्रमा प्रयोग भएको विषयमा कुरा गर्दैछौँ तपाईँले अघि उदाहरण दिनुभएको छ जस्तो हिन्दीहरूसँग भन्दै जस्तो किबोर्ड अगाडिको युवती बस्दाखेरि <laughs> उसको <laughs> रूपलाई व्याख्या <भी था> गर्न पछिको <laughs> अहिले तपाईँले भन्नुभएको यो विषय होइन त्यस्तै गरी विभिन्न नस्टल जियामा पुरानो स्मृतिहरूमा पुग्दाखेरि अथवा आउँदा दिनहरूको घटना तपाईँले अघि उदाहरणै दिनुभयो यहाँ कल क्या हो गा जान यसरी प्रयोग भएको छ पछि हिरो मर्छ अब यदर्भर में गीत गजल प्रयोग होने से बुझे हो। गजल रीत को प्रयोग में भिन्नता कि अब मैं गीत चाहे कहाँ राख्ने भन्ने सन्दर्भमा यहाँ त्यहाँ उहाँ भन्ने त रुखरा तर हो अब छैन तर कुरो के भयो भनेदेखि इस्लाम संस्कृतिमा होइन जुन बेलामा भनौँ न भारतमा चाहिँ अब मुसलमान शासकहरूले राज्य गरे होइन इस्लाम संस्कृति पनि लिएर आए गीत गजल पनि लिएर आए मुज्राहरू पनि लिएर आए होइन त्यो बेलामा चाहिँ राजा महाराजाहरू ठुल्ठुला मान्छेहरू वरिपरि बसेर होइन कोही केटी चाहिँ मस्तले नाचेर चाहिँ गीत गाउने मुज्रा जुन हो नि होइन त्यसभित्रको शब्द चाहिँ गजलको क्या A, A, B, A, C, A D, A एको उसमा फर्मेटमा चाहिँ काफिया आएको त्यो प्रयोग भयो अहिले मैले भनेँ नि यिन आँखोकै मस्तीकै होइन त्यो टाइपको त मुजुराको प्रयोग त हामी कहाँ पनि अब नहुने कुरो भएन मैले त्यो झन्डै झन्डै मुजुरै त मुजुरा भनेर नभए पनि केही प्रयोग गर्न त्यस्तो त्यस्तो एकदमै छ अब मैले चाहिँ त्यो गैरेजीकै सङ्गीतमा गैरे सुरेशजीकै सङ्गीतमा निसाले गएको जमाना खराब छमा पनि त्यो म्युजिकल इन्स्ट्रुमेन्टहरू मुजरा मुजुरा टाइपको प्रयोग गर्न लगाएको हो होइन अनि त्यसले गर्दाखेरि त्यो छ त्यो ठाउँमा अहिले पनि त्यस्तो सिचुएसन आयो भने गजल नै भर्दा एप्रोप्रिएट हुन्छ अब अर्को कुनै मेहफिल्डमा होइन कुनै सभामा कोही केटीआई या अब त्यो उसको अर्कोसँग चाहिँ त्यो हुन्छ नि त्यो टिकाटालो के हुने बेलामा त्यस्तो बेला त ते गीत गाए यस्तो प्रचलन छ नि त्यो बेलामा गजलको प्रयोग चाहिँ एकदमै राम्रो त्यो स्याड त्यो पर्सपेक्ट त्यो बुझाउनको लागि पनि एउटा महत्त्वपूर्ण छ अब अर्को चाहिँ म मैले अघि भनेँ नि केटीलाई प्रेम प्रस्ताव राख्दाखेरि होइन त्यो बेलामा पनि त्यो गजलको उ छ र स्याहारको अवस्थामा पनि छ तर अब जस्तै अब हाम्रो संस्कृतिको रिफ्लेक्सन गर्ने सन्दर्भमा चाहिँ गजलहरू हाम्रो नेपाली चलचित्रमा एप्रिप्रिएट गर्दैन सुट हुँदैन हाम्रो तपाईँले क्यासेटका चक्का हुन्छ नि त्यो रिलहरू चक्काको जमानादेखि चक्का बेच्ने जमानादेखिको गीतकार तपाईँ होइन अब हो, हो। तपाईँले भन्नुभयो सिआरबिटी पिआरबिटी अब त्यो युट्युबमा भिजिटर काउन्ट पनि गर्नुभयो होइन यो सबै ठाउँमा ड्युरेबल रहिरहनको पछाडि हुन त धेरै मिडियाले तपाईँलाई यही प्रश्न गर्छन् होला धेरै पत्रकारले यो प्रश्न सोध्छन् पनि होला रहनुको पछाडि मैले आफूले देखेको चाहिँ तपाईँ तपाईँको अघि पेन ड्राइभ लिएर हामीले चाहिँ त्यहाँ गजलहरू तान्न खोज्दा नै अठार जिबी त पेन ड्राइभमा गीत गजल बोकेर हिँड्नु छ तपाईँले होइन हजुर यो तपाईँको चुस्तता नियमितता अनि नथाक्नेपन त्यो खट्ने अगी तपाईँले शब्द प्रयोग गर्नुभयो टेम्पो मैले एकदम प्रष्ट रूपमा इमान्दारीपूर्वक भन्यो भने टेम्पो भनेको बुझेको छैन होइन सर यो यस्ता कुराहरू यस्तो जना साना साना यो भनिहाल टेम्पो भनेको चाहिँ मैले गति अब के हुन्छ भने आख्यानमा आख्यानमा कस्तो हुन्छ भने अब उपन्यास कथा लेख्दै लेख्दै जाँदा जुन कुरो चाहिँ एकदमै धेरै व्यक्त गर्नु छ नि त्यो बेलामा चाहिँ त्यो आख्यानका त्यो न्यारेटर भन्छौँ हामी उसले गति मन्द गर्छ र दुईजनाको संवाद राखिदिन्छ होइन स्लो हुन्छ अब गति बढ्दैन नि अल्मलिन्छ अब कुनै कुरो भन्नु छ तर आवश्यक पनि धेरै छैन भने त्यो बेलामा चाहिँ त्यो न्यारेक्टर आफै भन्छ यसपछि उनीहरू यस्तो यस्तो गरे यहाँ गए त्यहाँ चाहिँ गति तीव्र हुन्छ त्यो टेम्पोलाई तीव्र बनाउँछ होइन त्यस्तै अब गति तीव्र बनाउनु पऱ्यो भने अङ्ग्रेजीमा पेस पेसलाई चाहिँ टेम्पो त्यस्तै हजुर हो त्यस्तै तपाईँलाई बाजाहरूका नाम पनि धेरैको नाम त्यो बाजा बुझ्नु पऱ्यो होइन आगूरागा। बाजा बुझ्नुहुन्छ एरेन्ज गर्नुलाई ठाउँमा तपाईँ पुग्नुहुन्छ सिक्नुहुन्छ सिकाउनुहुन्छ जानेका कुरा. एकदम एकदम त्यो केस्तो भयो कि आफूले जे काम गरिन्छ त्यसलाई जिम्मेवारीपूर्ण ढङ्गले पुरा गर्नुपर्छ भन्ने मेरो मान्यता हो होइन कसैलाई त्यो छलछाम गरेर होइन दुई पैसा खल्तीमा अहिले चाहिँ यो गर्न चाहिँ मलाई मन लाग्दैन नम्बर एक कुरा अर्को तपाईँले भन्नुभयो किन चल्छस् भन्ने कुरो गर्नुभयो होइन अब केही अब ठिकै छ बजारमा राम्रै छ मेन कुरो चाहिँ के हो भने सबै परिश्रम गरे पनि चीज में दम छो चतलब मेर मेहनत ने मत्रे गीत मन पराउने पाने तो होने कसर होने गीत बद्धा मैं नईदि भ होइन मान्छेले त्यो म मा हिँडेर मात्रै त किन मन पराउने ए गीतै झुर लेख्छ बेकार यो होइन हिँडेर मात्रै पनि कहीँ हुन्छ भनिदिन्थ्यो मान्छेले होइन त्यसले गर्दा सबभन्दा पहिले त्यसको फिलिङ्स अर्को मान्छे र वास्तवमा यो के रहेछ साहित्य र सङ्गीत भन्ने कुराहरू भने नि कला भन्ने कुरो दुईजना तिनजना चार जति मान्छे छन् नि मान्छे हुनुको नाताले त्यो सबैको अन्तरतलमा सत्य एउटै छ हो त्यसलाई पक्रिन सक्यो भने सबैको समानता असमानता त्यो ठ्याक्क पक्रियो भने अर्कोले के फिल गर्छ यो त मेरै कथा हो है भित्रैदेखि भन्यो है मैले किन अहिलेसम्म भन्न सकेँ हो त्यो फिल गर्ने त्यो अभिव्यक्ति क्या स्वच्छ उच्छलन त्यो वर्षवासले भने जस्तो स्पोन्टेनियस ओभरफ्लोज त्यो भित्रबाट आउनु पऱ्यो क्या अनकन्सियसभित्रका भित्री सत्यहरू बाहिरी यी वस्तुपरक अब्जेक्टिभ सत्यहरू आएर काम छैन होइन त्यो जसले पनि देखाएको छ सबको कहानी उस्तै उस्तै नहुने रहेछ शीर्षकको बुलबुलमा आज हामी प्राध्यापक डाक्टर कृष्ण हरि बरालसँग कुराकानी गर्दैछौँ उहाँले एक सय पचासवटा भन्दा बढी उहाँका गीत गजल चलचित्रहरूमा प्रयोग भइसकेका छन् कति गजलहरू प्रयोग भएका छन् आज मैले जे जति बजाउँदैछु ती सबै डाक्टर कृष्णहरी बरालका चलचित्रमा प्रयोग भइसकेका गजलहरू मात्रै बजाउँदै सुनाउँदै गरिरहेको छु सन्दर्भ म बाहिर भाग्दिनँ तर तर पनि डाक्टर साहब आइसकेपछि अलिअलि उहाँको वैयक्तिक कुराहरूकानी नगरी पठाएँ भने फेरि मलाई सन्तुष्टि हुँदैन मलाई सुन्न र तपाईँलाई सुनाउनको लागि पनि म यी विषयमा छलफल बिच बिचमा निकालिरहेको छु अब अघि अघि सन्दर्भमा हामीले जोड्यौँ चलचित्र प्रहारमा तपाईँले गीत भनेर दिनु पर्यो निर्देशक निर्मातालाई होइन यो गीत हो ल बजाउनु यसलाई गर्नुहोस् अब गीत त गीत हो नि हजुर होइन त्यसको एकदम उपविधा के हो त पछि छुट्याउँदै गर्ने कुरो त साहित्यका सिद्धान्त बुझ्नेले गर्ने कुरो सङ्गीतकारसँग सल्लाह गरेरै गरियो त्यो अब यो प्रहार चलचित्र निस्केको वर्ष र अहिलेको वर्ष हामी ग्यापिङ हेरौँ होइन कति कति समय भयो कति साल भयो भयो होला चौध पन्ध्र चौध पन्ध्र वर्ष भयो तर आज पनि त्यसै गीत हो यो भाल्दै गरौँ भन्नुपर्ने अवस्था छ कि गजल लौ त भन्ने अवस्था छैन अहिले त्यो अवस्था अहिले छैन अहिले चाहिँ एउटा गजल राखौँ अब फेरि आफ्नै पनि अवस्था के भयो भने पहिलेको भन्दा अलिक विश्वास गर्ने त्यो अवस्था पनि भयो प्रड्युसरहरूले होइन अनि कहिलेकाहीँ त प्रड्युसरहरू डिरेक्टरहरू आउनुहुन्छ म्युजिक कम्पोजर आउनुहुन्छ यस्तो यस्तो ठाउँमा गीत राख्ने भने लेखिदिनु पऱ्यो भन्नुहुन्छ कतिपय ठाउँमा त मैले यो ठाउँ नराख्नुहोस् यो ठाउँ राख्नुहोस् यस्तो सिचुएसनमा चाहिँ राखौँ यो ठाउँमा राख्या गीत भोलि नचल्न सक्छ त्यो आवश्यकै जस्तो देखिन पनि भन्छु मैले दे। धेरैले मान्नुहुन्छ ठिक छ सर त्यही गरौँ उसो भन्नुहुन्छ होइन अब अहिले त यो चाहिँ राम्रो हुन्छ यो गरौँ भन्दाखेरि एकदमै नो भन्ने अवस्था पनि छैन भनेपछि हिजोको दिनमा गजल राखौँ भन्दा डराउँथे डराउँथे उनीहरूको व्यवसायिकतामा हजुर हुन्थ्यो हजुर अब व्यावसायिकतामा त्रास छैन अझै पनि निर्माता निर्देशकले यहाँ गजल राखौँ भनेर अफर गर्ने बेला पुगेको अझै छैन छैन उहाँहरूले गजल भन्नुहुन्न गीत भन्नुहुन्छ आफूले नै मिलाएर यहाँ चाहिँ यो ठाउँमा यो सिचुएसनमा यस्तो हुन्छ भनेर चाहिँ जस्तै शब्द चलचित्रको लागि आउनुभयो उहाँहरू मैले एउटा चाहिँ बादल पानी बन्छ थाहा छ पानी बादल बन्छ थाहा या तर प्रेमी पागल बन म प्रेमी बने म पागल बने भीत थोड़ा गीत राखी सके अकग्राउंड में एटा चीन छुटे बेला को सिनमा चाहिँ ब्याकग्राउन्डमा बन्नु पर्ने थियो अनि म आफैले यो चाहिँ राखौँ हरपल रुवाउँछ दुनियाँ र भन्छ हाँसिराख्नु जहर पिलाउँछ दुनिया र भन्छ बाँचिराख्नु छोयो भनेर हजुर छोयो ठिक भयो यो गरौँ भन्नुभयो बो। गैरेजीलाई बोलाएर थुना लाएर अनि रेकर्डिङ गर्थ्यौँ हामीले बडा रमाइलो मैले कुरा गरिरहँदाखेरि फेरि जोडेँ भयो एक थिएका जस्तो तपाईँले अघि उदाहरण दिँदाखेरि नै टक टकटक आफ्नो गीतको चाहिँ कमसे मतला माथिको सेर हजुर सेकेन्ड सेरसम्म पनि कन्ठै छ क्या तपाईँलाई होइन मलाई पुरै कन्ठ छ पुरै कण्ठ हजार सब आप सब तो भू हज कसरी भाई चाहिए, चाहिए। माइंड एकदम एक्स्ट्रा होने कि प्क्टिश हो मैंड एक्स्ट्रा भनू ब एकदम मेरो ठूल कमजोरी के सब, मैं अत्यधिक भूल् <laughs> uh, अलिक कम्ती भेटघाट भयो अलिक धेरै ग्याप भयो भने मैले के नाम रे भनेर सोध्नुपर्छ कति साथीभाइ मसँग रिसाउनु पनि भएको छ म मेरो त कमजोरी हो म अहिले यहीँबाट पनि आग्रह गर्छु है त्यो मेरो कमजोरी अब के कमजोरी शारीरिक मानसिक अब के होला <laughs> त्यसलाई अन्यथा नठानिदिनु होला भन्ने ठान्छु अहिले पनि यो बेला था, भन्छु एकजनाले मलाई धुन दिनुभयो कि मोबाइलमा मैले धुन टेप गरेँ धुन राम्रो थियो म लेखिदिन्छु भने मैले पछि बिर्सेँ त्यो धुन कसको कसको त्यहाँ नाम छैन है अब अहिलेसम्म पनि थाहा छैन कसले दिनुभएको थियो के थियो है त्यो हरायो अब उहाँलाई फिल भयो होला यसले टेर मलाई यति पनि लेखिदिएन भनेर वास्तवमा म गाह्रो साँगुरो अप्ठ्यारो मान्छे हुँदै होइन अत्यन्त सर तर पनि कहिले काहीँ कहिले काहीँ यस्तो भइहाल्छ होइन त्यो भन्छु होइन अब तर गीतका पङ्क्तिहरू जुन मैले लेखेको छु त्यहाँ धेरै कस्तो हुन्छ भने त्यो जब गीतहरू भित्रबाट बाहिर निस्किने क्रम हुन्छ नि कतिपय गीत मैले त्यसलाई छोडिदिन्छु यो चल्छ चल्दैन यो किन आइरहेको यो पंक्ति होइन छोडिदियो फेरि आधा घन्टा पछाडि फेरि आउँछ फेरि छोड़दियो फेरि आउँछ अनि मलाई लाग के लाग्छ भने ए केही छ कि के हो किन मलाई बार बार घचघ्याउँछ मैले छोड्छु भन्दा पनि त्यसरी त्यो आएर त्यो लेख्ने हो अनि मैले भन्ने गर्छु यो गीत गजल, गजल म लेख्ने होइन गीत गजलले मलाई लेखाउँछ भित्रबाट आउँछ अनि म टिप्छु कि मोबाइलमा टिप्छु अस्ति एउटा एसडिसी मोबाइल हरायो त्यहाँ मेरो स्यौँ गीतहरू हराए टिपेको त्यहाँ अब एकदमै त्यसको लस पनि मलाई एकदम ठुलो भइरहेको छ होइन मलाई थाहा छैन त्यहाँ कुन कुन छ फेरि कुन कुन गीत मैले त्यहाँ खुइँ खुइँ पुरै पनि टिप्याएको त्यहाँ अब अहिले छैन मसँग त्यो होइन त्यसरी म टिप्छु अनि राख्छु राखिसकेपछि फेरि हेर्छु होइन फेरि हेर्दाखेरि कहिलेकाहीँ के लाग्छ भने कुनै ठाउँमा यो ठाउँमा चाहिँ अर्कै शब्द प्रयोग भए हुन्थ्यो कि भन्ने पनि हजुर आज लेखेको कुरो एउटा त सहज आयो पानी आयो होइन भित्रबाट तर फिल्टर त भएको छैन नि त त्यो त होइन त्यसलाई तताएर त्यो ब्याक्टेरिया बिहीन त बोलाउन सकेका छैन नि त अनि त्यसलाई फेरि हेऱ्यो फेरि के कसर बसर छ केही छ भने यसलाई फ्याँक्दिउँ धुनमा प्रोब्लम छ त्यो मिलाउँ अब बिम्बहरू अलि सामान्य आयो भने अलिक अनि विशेष बिम्बहरू ल्याउन सकिन्छ कि त्यो ल्याउँ अनि त्यो गर्ने हुनाले त्यो हिँड्दा खाँदा उठ्दा त्यो सोचिरहनु सोच त्यसलाई फते नलगाएसम्म त्यसको चाहिँ एल्बम भएर अथवा त्यो फिल्ममा जानुपर्ने ठाउँमा गएर कहिले काहीँ कहिले काहीँ कस्तो हुन्छ भने स्थायी आयो नि एक वर्षसम्म अन्तर आउँदैन त्यस्तो पनि हुन्छ त्यस्तो छ धान धान्न मलाई एउटा गीत थियो मेरो मेरो एक फुल अनेक पत्रमा मैले दुईवटा अन्तरा लेख्न नसकेर ता एउटा स्थायी अन्तरा नै छापिदिएँ पछि प्रमोद खरेलले गाउनु भएको छ गैरेजीको सङ्गीतमा कति माया गर्छौ भने हिसाबका कुरा सोध्छौ कस्तो माया गर्छौ भने किताबका कुरा सोध्छौ मेरो माया हिसाबका अङ्कभित्र अटाउँदैन मेरो माया किताबका कथाभित्र भेटाइँदैन कस्तो भन्नु अन्तरा चाहिँ एउटा अन्तरा थियो है अब अर्क अंतर ही पड़ेन मैं ती दु मत छापद दुटा आनेचेद अच्छी प्रमोद खरेल ने गाँचुर्को अंतरा मिला भो ते तीन चार अड़क बस सबको कहानी उस्तै उस्तै नहुने रहेछ फरक फरक कहानी छ प्राध्यापक डाक्टर कृष्ण हरि बरालको कहानी पनि हामी सुन्दैछौँ सँगसँगै आज चलचित्रमा गजलको प्रयोग नेपाली चलचित्रमा गजलको प्रयोग कसरी हुन्छ कहिलेदेखि हुँदै आयो र यसलाई हामी कस्तो कस्तो ठाउँमा प्रयोग गरिरहेका छौँ जस्ता विषयवस्तुमा केन्द्रित रहेर हामी कृष्णरी बराल सरसँग कुराकानी गरिरहेका छौँ यो कुराकानीको क्रम जारी रहन्छ तर यति एउटा गजल सुन्न मन लाग्यो अलिअगाडि अघि बराल सरले चर्चा गरिसक्नु भएको छ म त अलपत्रै पर्छु तिमी नभएको बेला हजुर अलि अलिकति बताउनुहोस् न यसको सन्दर्भ अब यो चाहिँ वास्तवमा मैले चलचित्रको लागि भनेर लेखेको ले थिइनँ मैले फ्री लेखेको एकदम फ्री स्वतन्त्र ढङ्गमा लेखेँ होइन लेखेपछि अर्जुन पोखरेलजीसँग भेट हुँदाखेरि सुनाएँ मैले ए मलाई दिनुहोस् न म यो गर्छु है अन्त कसैलाई पनि नदिनु होला भनेर लिनुभयो अब खासमा म अलपत्रै पर्छु म त अलपत्रै पर्छु तिमी नभएको बेला मुटु चल्दा चल्दै मर्छु मुटु बन्द भएपछि सबै मर्छन् नि त होइन मुटु चल्दै मर्नु त खतराब कुरो झन् डेंजर कुरो हो नि डक्टर साहब तपाईँसँगको कुराकानीमा म यस्तो मग्न भएछु कि मैले समय बितेको पनि पत्तो पाएन <laughs> दस बन्दा लागेछ मलाई प्राविधिक साथी सशिन्द्रजीले सङ्केत गर्नुभयो यो गजल अहिले हामी सुन्न सक्दैनौँ त्यस यो कुराकानी मलाई छोड्न मन पनि छैन पन समयले त हामीलाई जा भन्छ त्यसैले आजको बुलबुल हामी अब यहीँ अन्त्य गर्छौँ सबको कहानी उस्तै उस्तै नहुने रहेछ शीर्षकको दोस्रो कडी पनि लिएर आउने सोच गऱ्यौँ अर्को हप्ताको बुलबुलको लागि म बराल सरलाई फेरि दुःख दिन्छु भन्दै आजको लागि हार्दिक धन्यवाद भन्छु हवस् आजका श्रष्टा आज हामीसँग जो बस्नुभएको छ प्राध्यापक डाक्टर कृष्णरी बराल वहाँसँगको कुराकानी विशेष गरी नेपाली चलचित्रमा गजलको प्रयोगबारेको कुराकानी अब यही सक्दै आजको बुलबुलबाट विदा हुन्छौं सबको कहानी उस्तै उस्तै नहुने रहेछ दुई शीर्षकको बुलबुल अर्को साता हामी बुधबार लिएर आउनेछौं तबसम्मको लागि उत्पादन सहयोगी शशीन्द्र गौतम र म प्रस्तुता अच्युत घिमिरी बुलबुल विदा हुँदैछौं जाँदा जाँदै मुक्त उदासको एउटा गजल वाचन गर्दै शुभरात्रि भन्छु सानो सानो कुरामा पनि छुरी सानो सा। सानो कुरामा पनि छुरी देखाउँछ श्रीमती कुटेर श्रीमान बहादुरी देखाउँछ पसिनाको कमाई कसले बुझेको छ यहाँ पसिनाको कमाई कसले बुझेको छ यहाँ किसान सधैँ मानापाथी मुरी देखाउँछ श्रीमती कुटेर श्रीमान बहादुरी देखाउँछ घरअघिको ठूलो महल हेरेर छोरोले घरअघिको ठूलो महल हेरेर छोरोले आफ्नो दलिन देखाउँछ धुरी था। देखाउँछ था? श्रीमती कुटेर श्रीमान बहादुरी देखाउँछ था। अस्पतालमा लगी जाँच गरिदिनुहोस् अस्पताल में लगी जांच देश रोग र औषधि जरूरी देखा श्रीमती कुटे श्रीमान बहाद्री देखा तिमी तिमीस दिल दुखे दिनदे नये कस्त कस्तो, कस्तो मजबूरी देखा सानो सोरा में छुरी देखा श्रीमान कुटे श्रीमती श्रीमती कुटे श्रीमान बहादुरी